भूकम्प पीड़ितको घर बनाउने सपना पूरा गरेरै छाड्ने प्रधानमन्त्रीको भनाई देशको इज्जतमा धक्का लाग्ने गरी संविधान संशोधन नहुने एमाले अध्यक्षको ओलीको दावी पूर्व प्रधानमन्त्री भट्टराई विरूद्धको अदालतको मानहानि मुद्दा खारेज ऐन कार्यान्वयन नगर्ने संसार गृहलाई सरकारी सुविधाबाट वंचित गर्न माग सीरिया में श्रखलाद बम वि चालीस ज मृत्य 45 घाईते उत्तर कोरिया मिशल परीक्षण दक्षिण कोरिया को दावी एक दिवसीय द्वारा इंग्लैंड प्रभावारी सूचना का यूनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेशन को बयानबे दशमलव दुई में घाजर ईंटरनेट में रेडियो यूनिटी डट कम डट एनपी प्रसारण भई को रात दस बजे यूनिटी खबर में स्वागत छीपेश देव प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आफू भूकम्प पीड़ितको घर बनाउने सपना पूरा गर्न लागिपरेको बताउनु भएको छ आज बसेको संसदको विकास समिति बैठकमा प्रधानमन्त्री प्रचण्डले भूकम्प पीड़ितहरूलाई यस अघि दिइने भनिएको दुई लाख रूपमा एक लाख रूपयाँ थप गर्ने जानकारी दिनुभएको छ उहाँका अनुसार तीन लाख रूप नगद अनुदान र तीन लाख रूप सामूहिक जमानीमा पीडितले ऋण पाउनेछन् भूकम्प पीड़ितलाई घर बनाउन थप एक लाख रूप दिइने बारेमा केही दिनमा सरकारले निर्णय गर्ने पनि प्रधानमन्त्रीको भनाइरहेको छ हालसम्म पचहत्तर हजार नौ सय भूकम्प पीड़ितले पहिलो किस्ता स्वरूप पचास हजार रूपयाँ बुझेका छन् बैठकमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका क्रममा तराईको हुलाकी राजमार्ग निर्माणबारे नयाँ सम्झौता हुने जानकारी दिनुभएको छ नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले कसैको दबाव र भड्काउमा देश र लोकतन्त्रको अहित हुने गरी संविधान संशोधन गर्न नहुने बताएका छन् नियमित उपचारका लागि दुई साता अघि थाईल्याण्ड गएका अध्यक्ष ओलीले सोमबार स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै संविधान आफैमा गतिशील दस्तावेज भएकाले यसलाई देशको आवश्यकताका आधारमा संशोधन गर्न सकिने तर कसैका स्वार्थ वा अर्घ्य ल्याइ सम्बोधनका लागि विना औचित्य गरिने संशोधनमा एमालेको समर्थन नहुने जनाएका छन् सत्ता गठबन्धनले मधेसी दलको आग्रहमा संविधान संशोधन गर्न प्रयास गरेको सन्दर्भमा सोधिएको प्रश्नमा उनले आफूसँग कसैले कुरा नगरेको र हल्लाका भरमा त्यसमा प्रतिक्रिया दिनुको पनि अर्थ नभएको स्पष्ट पार्नुभएको छ पूर्व प्रधानमन्त्री ओलीले भने संताको सीमांकन मधेशको मात्र मुद्दा होइन मुलुकै विषय हो पहिलो संशोधनबाट मधेसी दलको माग सम्बोधन भइसकेको छ पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र पूर्व महान्यायाधीवक्ता मुक्ति नारायण प्रधान विरूद्ध सर्वोच्च अदालतमा परेको अदालतको अपहेलना सम्बन्धी मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ सर्वोच्च अदालतका प्रधान न्यायाधीश सुशीला कार्गी र वरिष्ठ न्यायाधीश गोपाल पराजुली समेतको पूर्ण इजलासले भट्टराई र प्रधानोचमा दायर गरेको छ अपहेलनाको मुद्दा खारिज गरेको हो पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणमा तत्कालीन प्रधानमन्त्री भट्टराईलाई समेत विपक्षी बनाई नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशनका तर्फबाट कोमल प्रसाद इट लिङले अदालतको अपहेलना सम्बन्धी मुद्दा दायर गर्नुभएको थियो पत्रकार थापाको हत्या आरोपमा माओवादी कार्यकर्ता पक्राउ परेपछि तत्कालीन महानधिवक्ता प्रधानले अनुसन्धान रोक्न निर्देशन दिनुभएको थियो सांसदहरूले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा अटेर गर्ने संचार गृहलाई सरकारी सुविधाबाट वंचित गर्नुपर्ने मांग गरेका छन् संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनको अवस्थाका सम्बन्धमा छलफल भएको थियो अरूका अधिकार दिलाउनु आवाज उठाउने महत्वपूर्ण भूमिका खेल्ने संचारकर्मी आफै अधिकारबाट वंचित हुनु दुखद भएकोमा जोर दिँदै सांसदहरूले संचारकर्मीहरूको सेवा सुविधाका लागि कडाईका साथ श्रमजीवी पत्रकार ऐन धारणा राखेका हुन् बैठकमा सूचना तथा संसार मन्त्री सुरेन्द्र कुमार कार्कीले संसारकर्मीका प्रतिनिधि र संचार उद्यमी सहितको छलफलबाट छिटै समस्या समाधान गरिने बताउनु भएको भै छ बैठकमा संसार सचिव दिनेश कुमार थपलियाले न्यूनतम पारिश्रमिक का कार्यन्वयनका लागि मन्त्रालयले सीमित बनाएर काम गर्नु अघि बढ़ाउनु पर्ने जानकारी गराउँदै सबै पक्ष छलफलमा समस्या समाधान गरिने बताउनु भएको छ जिल्ला प्रशासन कार्यालय ड्रा जिला सदर मुकाम को बजार क्षेत्र अन्गमन कर चाड़बाड़ नजिकीएस प्रशासन ने जिम्ख्य बजार बाघ बजार क्षेत्र में खाद्य पदार्थ पेय पदार्थ का साथे अन्य गैर खाद्य वस्तुत अनुगमन हो अन्गमन का म्याद नागिक खाद्य वस्तु खास भेटिंग थे पसल में मा मत्र उपभोग्य मिटी नागिक चकलेट मसला भेट के अनुगमनमा निस्किएको पत्रकार सहितको जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन टोलीले अनुगमन गर्दा केही ससाना पसलहरूले व्यावसायी दर्ता प्रमाण पत्र नलिएको समेत पाइएको शाही प्रमुख जिल्ला अधिकारी करूणाकर अवस्थीले बताउनु भएको छ यसैबीच बाघ बजारमा चर्को महँगी भए पनि व्यापारीहरूले अनुगमन टोलीलाई झुक्याएका छन् उनीहरूले अनुगमन टोली समस्या वास्तविक बिक्री मूल्य बताए पनि सर्वसाधारणहरूलाई महँगो मूल्यमा गैर सामग्रीहरू बिक्री गरिरहेका छन् एक मूल्य पर्ने सामानलाई उनीहरूले चार हजारसम्म पनि लिने गरेका छन् अनुगमन टोलीलाई सुनको जलप मात्र लगाइएको छड्के तिलहरीको एक हजार बताइएको एउटा पसलमा केही बेरपछि सर्वसाधारणले उक्त तिलहरीको मूल्य सोद्धा चार हजार बताएका छनृ खबरमा अब केही देश बाहिरका खबर सिरियामा भएको श्रृंखलाबद्ध बम विस्फोटमा परेर चालिसजनाको ज्यान गएको छ पैंचालिसजना घाइते भएका छन् सिरियाको टार टूसँगै कुर्दीस समूहको नियन्त्रणमा रहेका क्षेत्रमा विस्फोट भएको बीबीसीले जनाएको छ टार टूमा रूसी नजिकै लक्षित गरेर विस्फोट भएको थियो पहिलाकार बम विस्फोट भएको र घाइतेको उद्धार हुँदै गर्दा एक आत्मघाती आक्रमणकारीले विस्फोट गराइएको सरकारी संचार माध्यमहरूलाई उद्धत गर्दै बीबीसीले जनाएको छ आर्मी चेक पॉइंट नजीक विस्फोट भैया थे उत्तर कोरियाले पुनः तीनवटा ब्लास्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले दावी गरेको छ दक्षिण कोरियाले एक विज्ञप्ती जारी गर्दै उत्तर कोरियाले आफ्नो पूर्वी समुद्री तटीय क्षेत्रमा उक्त तीन ब्लास्टिक मिसाइल परीक्षण गरेको दावी गरेको छ तर कुन प्रकारको मिसाइल परीक्षण गरेको भन्ने बारे भने केही खुलाइएको छैन दुई हप्तादेखि पनि उत्तर कोरियाले ब्लास्टिक मिसाइल परीक्षण गरेको थियो उक्त मिसाइल जापानको रक्षा क्षेत्रमा प्रवेश गरेपछि जापानी प्रधानमन्त्रीले यसलाई गैर कदम भन्दै आलोचना जी बीसको बैठक चलिरहँदा उत्तर कोरियाले पछिल्लो परीक्षण गरेको हो राष्ट्रसंघले लगातार मिसाइल परीक्षणलाई तत्काल रोक्न आग्रह गर्दै प्रतिबन्ध लगाउन समेत उत्तर कोरियाले समय समयमा मिसाइल परीक्षण गर्दै आएको छ पाँचौं एक दिवसीय क्रिकेटमा पाकिस्तानले इंग्ल्याण्डलाई चार विकेटले पराजित गरेको छ यसैसँगै इंग्ल्याण्ड श्रृंखला हवाइटमा बास गर्ने मौकामा कार्डीभमा तीन सय तीन रनको लक्ष्य पछ्याइएको पाकिस्तानको शुरूआत राम्रो थिएन सतहत्तर रन, रन जोड्दा तीन विकेट गुमाएको थियो तर सो सोएब मलिक र अहमद ले पारे सम्हालेका थिए उनीहरूले चौथो विकेटका लागि एक सय त्रिसठी रनको साझेदारी गरेका थिए अहमद नब्बे रनमा आउट भएका थिए जति बेला टीमको स्कोर दुई पुगेको थियो यसअघि पहिले ब्याटिङ गरेको इंल्याण्डले निर्धारित पचास ओभरमा नौ विकेट गुमाएर तीन रन बनाएको थियो उसका लागि जेसन रोयले सतासी र बेन स्टोक्सले 75 रनको योगदान दिएका थिए यद्यपि हारका बावजूद इंग्ल्याण्डले पाकिस्तान विरूद्धको पाँच म्याचको श्रृंखला चार एकले जितेको छ यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ पुनः एकपटक भूकंप पीड़ित को घर बनाने सपना पूरा कराड़ने प्रधानमंत्री को भनाई देश को इज्जत में धक्का लगने गरी संविधान संशोधन इमाले पूर्व प्रधानमंत्री भट्टाई विरूद्व को अदालत को मान हानि मुद्दा खारिज ऐन कार्यान्वयन नगरने संचार गृह सरकारी सुविधा वंचित करने माग सीरिया में श्रखलाबद बम विफोट 40 जना को मृत्यु पैंतालीस घाइते उत्तर कोरिया मिशल परीक्षण दक्षिण कोरिया को दावी संर गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ आजका लागि हाम्रा सम्पूर्ण